किही तीता कुरा सुब्छे कुथी जीवन भरी ती मड लाएगा है फटी बेढ़ते हैं तरह किही मीठा कुरा यो टी करता पाई लाएग रार को टी करता पाई को सुरूवात को माया को लागी कही लि आ था सो कही लि <ले> रोदन आ न अ दू अ मुआ धाई हमी एक ए <laughs>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 नो 4 गिजल ग्वारसन 700s ए सो दाज याज पनि बोसिसौं जे यू एल स्ट्रिजोस सी एफ आर 4 ए एन जी ओ वा इन स्वेटस फ्रिनजोले रोप्सति छौं हामी दुई जना म प्रतीक्षा अनि र प्रतीक्षा गरिरहने मान्छे छौं एन ए ए अनि हामी दुई जनाले प्रतीक्षा गरेर बस्नु भाथ्यो हैन टेक्निकली सो टेक्निकल सपोर्ट हामी यत्र बिसनु संगसिउ बोसले बिसै गएका छौं पर पनि सबै गैलागिसन देख गैलागे रेडियो पर 102.5 मेगाहोज र 222 लाइनमा हम्म <laughs> उखानुक्का सके है त्यसको भन्न खोजेको तापर के हो तपाईँले भन्नुपर्ने हुन्छ है विशेष गरी उखान टुक्का भन्ने खोजेको कुरा के हो त है सो तपाईँहरूले त्यसको विश्लेषण या तपाईँहरूले नम्बर सुन्ने भन्नु तिन सय बत्तीस र तिन सय तेत्तिसको नानी कुरा छ तपाईँको इन्टरटेन घर पनि अनि प्रत्यक्ष नाचिन् तपाईँलाई गीत गाउनुपर्छ आज रोपाई गर्नु तयारी परिरहेको छ त्यसैले गर्दाखेरि रोपाई चाहिँ एकदमै राम्रो कि भन्ने हाम्रो मान्यता मनाइनमा स्वागत गर्नुभएको छ हेलो सर है त को बोल्नु भयो को बोलेको अब मलाई के थाहा तपाईँ को बोल्नु भएको अब मैले कसरी भन्न सक्छु छैन बाबु छैन तिम्रो नाम के हो तिम्रो नाम नहुनेसम्म खाने खाने ल नाम को अ काठमाडौँ पेटन्नै अगाडि गाँठे ला है? लागेन अनि सन्जु सन्जु भन्न खो कुरा के भन्दाखेरि प्रत्यक्षको खाना चाहिँ हिँडेर आउँछ त्यही भएर आफ्नो जस्तै कि सन्जुको पनि भनेर सोधेको मात्रै हो दङ्गा कहाँ हो उसको चाहिँ दैनिक प्रक्रिया त्यसरी चल्छ त्यही भएर कार त्यो इनेरा आउने भयो यस्तो दुख किसिम किन त्यो हैन त्यो त प्रतीक्षा टन्न मटा आछ नि खाना लिएर आउने हो हो र अनि डागेको वाट के छ नि बिन्दास झक्कास झक्कास कस्तो झक्कास हो नि हो या복स्तो बिन्दास र झक्कास उरी त हो मान्ने हैन उस्तै उस्तै हो एकदम राम्रो रहे के एकदम राम्रो साइडहरु के छाडे छैन फिट इन 100 मा 99 एक प्रतिशत मात्र भागेछ के हो र अ र सब ठिक छ है अहो ठिकै छ दाइ राम्रै छ हुनुभयो कि राम्रै छ बिजनेस कस्तो चलिरा छ बिजनेस रनिंग रे छ নাজनाउछ तपाईलाई नाप्न आउछ भन्दिनुस् न अब खोजे अन म नाच् त भई आइ नाच्न दिइनु हुन्न क्यारे अब त्यही पनि भन्नुस् न नाच्न आउछ कि आउँदैन कि भन्न के फरक पर्छ हो हैन हैन आउँदैन मलाई आउँदैन है एटा वन्टेड खुलेथ्यो के त्यही भोर नाच्नको लागि को लागि त्यही भएर मलाई नाच्न आउँछ कि आउँदैन भनेर सोध्याउँदै म त एकदम ढाँट्ने मान्छे म एकदमै ढाँट्छु है मेरो कुरोमा विश्वासै नगर्नु होला तर मेरो कुरोमा त विश्वास गर्नु नगर्नुहोस् त तपाईँको हातमा तर प्रतीक्षा कुरामा विश्वासै नगर्नुहोस् त ऊ त झमै एकदमै नाट्ने विश्वास नगर्ने कुरो आए जस्तो अघितिर न सञ्जुजी आज हाम्रो एउटा कुरा छ कि एउटा उखान लिएर आएको छौँ हामीले नाच्न ना जान्दिन आँगन टेडो भन्ने चाहिँ एउटा उखान सुन्नुभएको छ नि यसलाई के हो खास है भनिदिनु के हो उखान हो कि यो नाच्न जान्दिन आँगो भनिदिनु के हो अँटेडो भनेको <laughs> के होला खोजे <laughs> के होला खै ल भन्नुस् त <laughs> एकदम ब्यांग्यादमा रुक्मा भनेछ हैन के भन्न खोजे होला विस्तृत गरी के होला भनेर नि हामीले तपाईलाई सोधिया हो के हजुर म जान्दिनँ अँटेडो भन्नेको के चाहिँ होलाको लो मार्यो साइनाले भन्नुस् त कस्तो कन्फ्युज भयो कन्फ्युज त्य त कसले कन्फ्युज भइछ मनमा मनमा मुखमा आ छैन है राधिका जी ही कस्तो डर लाग्यो म अहिले त्यसो भए आएन भन्दाखेरि त डर लाग्ने कि अघि सन्चु साँच्चै न आउँदैछ क्या नाच्न जान्दैन आँगन टेढो भन्छ नि कस्तो तर प्रतीक्षा पनि त्यस्तै त्यस्तै छ कि फेरि नातमा गान्धी टिटो जस्तै हो कि छ भन्ने कुरा बुझ्नुपर्छ ल त्यसो लास्टमा सम्झाउनुहोस् अनि साथीहरूले भन्नुहुन्छ है पक्कै पनि आसो गाइने के गर्ने मलाई gusto खल्लो लाग्यो ओके के छैन अब सोचदै बस्दै गर्नुस् दिनभरि लान्छ जान दिन आउनु पर्यो एने लास्ट अब डेडिकेसन आज स्पेशल तपाई परीक्षा दिजै लागि आजको लागि थ्याङ्क यु अनि आशिर्वाद अनि विष्णुलाई लागि मुस्क मुस्को मुस्कान देखिको भन्नै भएन अनि अनि यतिखेर त मेरो बाबा आमा चाहिँ मिल्ले साथी उलामा मिस गरिराछ्यो सम्झि राख्छु भन्दै अनि मेरो बाबा मम्मी अनि दाइ दिदी र सबैजना सबैले जति पनि मेरो गल्ती माफ गर्नु अनि सबैजनालाई ओके थैंक यू फर कलिंग बाबाय बाइ सु कॉल गर्नु भएको थियो हामीलाई के छम बाटा सँग झुले सँग सँग गरे गानी बिसैको सो नास् न जान दिन आघण्टेड हैन त म साथीहरूलाई त्यही खालि भन्नै पर्यो नि कस्तो लाग्छ कि यति बेला तपाईँको लागि मुफी सोर बाटो सुम पुखरलको आवाजमा जीवन स्टार जीवन, जीवन केवल बन्नु छ एक दिन बन्नु छ एक दिन सुपर सुपर सुपर यो को कसरी प्रहारसरी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हट घर तथा कोठा सजावट का तपाईले एक पटक समझने पड़ने नाम होम अनि भयो यसरी कमर्सियल ब्रेकपछि फेरि पनि स्वागत सुबुध भए सम्पूर्णलाई शून्य पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ आज पनि तपाईँसँग रमाइलो कुराकानी र तपाईँको लागि एउटा प्रश्न पनि राखिराखेका छौँ कल गर्नुहोस् नम्बर जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ पोइन्ट फाइभहरूसँग इन्ट्रोड लडियो अर्पन डट कमबाट पनि विश्वपुर हामीलाई सुन्नु भएको छ र तपाईँसँग आवाज भएर छ टेक्निकल सपोर्टबाट मैत्र बिष्णु अनि प्रतीक्षा पनि हुनुहुन्छ लाइन स्वागत गर्नुपर्छ के छ एकदम ठिक छ खाजा त भएको छैन खाना चाहिँ भइसक्यो कि भएको छैन आफ्नो काम छोडेर आ आ आ आ ना ना आएगा। आएगा। ना बहुत, बहुत. अङ्ग्रेजीमा तपाईँहरूलाई सम्झिहाल्छु आगन आजे। आजे। की की आगन उखान यो आफूले नजाने जुन चिज आफूले जानिँदैन दोष देखाउनु हो एकदम सही जवाफ दिनु पवनजी त नाच्न आउने कुराहरू एकदम राम्रोसँग आउँछ पनि होला है पनि तर कसै कसैले नबुझ्ने पनि हुन्छ मैले त बुझाएको थिइनँ सुदम सानो सुनिरहेछ शक्ति साथीहरू अनि निलम अधिकारी चाहिँ मसँगै छ अनि निलम अधिकारीलाई शक्तिमा हुने मेरो पूर्ण थामालाई एकदम माया गर्छ उसलाई अनि दिपक आचार्य धर्म बस्नेत दिपेन्द्र खड्का सुजन तामाङ अनि मेरो एकदम मिल्ने साथी मनोज भुजेल त्यसपछि माया गर्ने साथी सचिन लामा भन्ने होइन सुन्नै mm पर्ने -hmm. okay, नमस्कार मैले हिजो बेलुका देखेको थिएँ कि सपनामा एउटा कुरा थियो होला है सपना साइदिया सपनामा फोन गर्नुभएको थियो बिमाना पनि भेट भयो है कति लक्की मेन है म त साँच्चै हो प्रत्यक्ष भेट भयो भने त झन् के के हुने हो खानुभयो सु नि सपना के गर्नुहुन्छ तपाईँ कहाँबाट अनुभव थियो टुवेल्भमा अहिले टुवेल्भमा पढ्दै हुनुहुन्छ है सु राम्रोसँग पढ्नुहोस् है धेरै पढ्नुपर्छ नि ठुलो मान्छे पढ्नुपर्छ हैन नाच्नु कतिको आउँछ हल्का आउँछ है ल त्यसो भए भनिदिनुहोस् नाच्न जान्दिनँ आएको नि भन्नुको अर्थ के हो अब जुन मान्छेलाई नाच्न आउँथेन नि त्यो मान्छेले अनेक छोड देखाएर के हुन्छ नि अब जस्तै नाच्दाखेरि अब आँगन भन्दाखेरि आँगन उकालो ओह्रालो भन्छन् नि त्यस्तै लाग्छ अब कुनै चिजमा चाहिँ खोर्ड देखाउने मलाई नाचेर यस्तो राम्रोसँग आउँथ्यो यस्तो जाने थियो मैले के गर्ने आगामी अलिकति अडमिल्दो रहेछ कस्तो रहेछ कि भन्ने खाले कुराहरू के है हजुर ल ठिक छ सपनाजी आउनुभयो र आफ्नो कुरा पनि राख्नुभयो होइन मिठो कुरो गाने है सु हामी जस्टको यो श्रृङ्खलामा गीतपछि फेरि पनि आउँछौँ फोन गर्दै गर्नुहोला फल्लाह खरखा भइखा खरखा भइखा खाङ फाहरखा भइखा खाङ जो खाता नदीले बगर डेको कसले धुले बगर भन्डेको शब्दलेन्डेको कसले सिद्धे मार्दा फुलको हाँगन ओइलाउँदो रहेछ सिधे मार्दा फुलको हाँगन ओइलाउँदो रहेछ मलाई आफ्नो छलन भनी साध्य छ बुढी भएपछि भन्छन् दुनियाँको छ भनी साना भयो सबैजना भएका साथी खाङ gangana phalah tarkaboyga jani ka gangana phalah tarkaboyga jani ka gangana phalah tarkaboyga jani ka gangana onje neputen khawaas ma yo song to ma engela gi rakyu soikaas hu yo song wasi pherdama nai prayama swagasa hai do यो मान्छे हो सुल गर्नुको लागि थ्री थ्री थ्रीको हुनु आइङ्लासो है त्यसो आज टपिक छैन साँच्चै नाच्न आँगन ठेडो प्रतीक्षा त छम छम छम राम्रोसँग नाच्छन् त्यो सबैलाई थाहा छ त्यसैले चाहिँ प्रतीक्षालाई नाच्न आँगन ठेडोको अर्थ चाहिँ आँगनमा चाहिँ खोट लगाउँदैनन् तर के गर्ने आफै त्यस्तै भइसकेपछि खोट लगाउन पनि अलिकति गाह्रो हुँदो रहेछ कि भन्दा खोजिया त्यही जे भन्छ त्यही नाच्न दिन आँगन Hello, anyway, साथी लाइनमा है oh no, लास्ट कोलो राजको लागि स्वागत गर्नुपर्छ हेलो हेलो नमस्कार ल बिता छ मैले आउनुभयो गइसक्नु भयो है तपाईँलाई धन्डो भएको छु एकदमै आतुरी भए रहेछ जाँदैन आँगन टेढो भनेको चाहिँ जो व्यक्तिले जुन काम गर्न सक्दैन होइन अनि त्यस पछाडि कुनै वस्तु कुनै चिजमा चाहिँ एकदम खोर देखाउनु के हो मैले यस्तो गर्थे यस्तो राम्रो गर्थे के गर्नु आँगन यस्तो रहेछ यो मान्छे यस्तो रहेछ यसको विचार यस्तो काम अर्थ आज तर यस्तो खालको व्यवहार पवन र सोपनालाई सुन्यो तपाईँहरूलाई पनि थ्याङ्क यू सुझाव सल्लाह भाजुको लागि फोन नम्बर अनि आफ्नो पास 6332 र 33 मा गरेर चाहिँ हामीलाई फोन गरेरै गरेर मात्र होइन फोन गरेर चाहिँ तपाईंलाई सोला <laughs> दिनुहुन्छ। नम्बर भनेपछि के गर्ने <सुक्णुने> <laughs> नम्बर भनेपछि फोन गर्ने हैन त्यै पनि हुन सक्छ नि सेभ गरेर राख्नुस् हैन त्यसपछि हामीलाई फोन गर्नुस् job चलाउँदै खिराछु निस् है <laughs> तर फोन गर्ने चाहिँ फोन गरेर गर्नुस् अरे लास्ट अफ अल हाम्रो विष्णु जिल्ला देरे देरे धन्यवाद सो दिनको सोबाट हामीलाई साथ दिनुभयो आजको प्रोग्राम जस्ट प्रिजोय बाटो अन्तिममा यो सँग है ड्यास बाइंड को समसनले भन्नु त वाह के लाग्यो सर यो प्रोग्राम जस्ट प्रिजोय को यो श्रृंखला बाटो म प्रतीक्षा सुसाथ बिर माग्छु बेन पायौ